दुई सालको चुनावी सरकार छैटौँ महाधिवेशनपछि हामीले पार्टी विभाजनको पीडा भोगिरहेका थियौँ त्यही समयमा नेपाली काङ्ग्रेस आन्तरिक सत्ता सङ्घर्षमा फँसिरहेको थियो पुन उत्थानवादीहरूले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विरुद्ध कुल्याम गतिविधि गर्न थालेका थिए यस परिस्थितिमा दुई हजार छयालिस सालको उपलब्धिको रक्षाका लागि गम्भीरतापूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता थियो उग्र वामपन्थी र पुन उत्थानवादीहरू मुलुकमा अझ व्यापक अन्यल सृजना गर्नमा तल्लिन्थे मुलुकलाई अन्यल र अस्थिरताबाट मुक्त गर्न यथाशीघ्र आम निर्वाचन सम्पन्न गराउनु बाहेक अर्को विकल्प थिएन यस्तो आवश्यकता महसुस गरी नयाँ जनादेशद्वारा मुलुकलाई सुनिश्चित मार्गतिर अग्रसर गराउने उद्देश्यबाट हाम्रो पार्टीले नेपाली काङ्ग्रेससँग सात सूत्रीय सहमति गरी सरकारमा जाने निर्णय गर्यो दुई हजार चुनावी सरकार भन्यो यसभन्दा अगाडि काङ्ग्रेस र हामीबाट विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी मालेको संयुक्त सरकार थियो त्यो असफल भएपछि सभाको निर्वाचन गर्ने उद्देश्यका साथ नेपाली काङ्ग्रेससँग संयुक्त सरकारको गठनसँगै प्रतिनिधिसभा विघटन गठन गरी निर्वाचनको घोषणा गर्ने सहमतिका साथ गिरिजाप्रसाद कोरेलाको नेतृत्वमा एमाले काङ्ग्रेस र सद्भावना पार्टीको संयुक्त सरकार बनेको थियो त्यस सरकारमा नेकपा एमालेका तर्फबाट अमृत कुमार बोहरा स्थानीय विकास मन्त्री प्रदीप नेपाल स्वास्थ्य मन्त्री भीमरावल पर्यटन मन्त्री र अर्थमन्त्री थियौँ नेपाली काङ्ग्रेसका गोविन्दराज जोशी गृहमन्त्री जयप्रकाश गुप्त संचार मन्त्री केबी गुरुङ शिक्षा मन्त्री र बहादुर खडका युवा तथा खेलकुद मन्त्री थिए त्यसैगरी राजाबाट राष्ट्रिय सभामा मनोनित संसद रमेशनाथ पाण्डेलाई जनसङ्ख्या तथा वातावरण मन्त्री बनाइएको थियो यो चुनावी मन्त्रीमण्डल सानो थियो यसमा नेकपा एमाले सहभागी हुने क्रममा पनि रोचक घटना छ सरकारमा सामेल हुने मन्त्रीमण्डलको बाँडफाँडका लागि काङ्ग्रेससँग झलनाथ खनाल र सुभाष निम्बाङले कुरा गर्नुभएको थियो जस्तो लाग्छ <Sanye> कुराकानीका क्रममा काङ्ग्रेसका वार्ताकार एमाले अर्थ मन्त्रालय लिए हुन्छ भन्दा रहेछन् भने हाम्रा साथीहरू अर्थ मन्त्रालय हामी लिन्नु सञ्चार मन्त्रालय लिन्छौँ भन्नुहुँदो रहेछ यो कुरा उहाँले पार्टीको बैठकमा पनि रिपोर्टिङ गरिरहनु भएको थियो रामशरण महतलाई गिरिजाबाबुले अर्थमन्त्री बनाउन चाहिरहनु भएको रहेनछ यस्तो सङ्केत हाम्रो पार्टीका नेताहरूले पनि पाउनुहुँदो रहेछ खासगरी केपी ओलीलाई यो खबर आएको रहेछ उहाँले हामीले अर्थ लिनुपर्छ भनेर अडान लिनुभयो अर्थ मन्त्रालय आफ्नो भागमा नपरे रामचरणलाई पन्छाउन पाइन्छ भन्ने गिरिजाबाबुका नजिककाहरूको सोच रहेछ तर दिपकुमार उपाध्यायको भने अर्थ मन्त्रालय एमाले नपरे हुन्थ्यो यदि यस्तो भयो भने म अर्थराज्य मन्त्रीका रूपमा मन्त्रीमण्डलमा सामेल हुन पाउँछु भन्ने सोच रहेछ उहाँले यो कुरा अनौपचारिक रूपमा हाम्रो पार्टीका नेताहरूसँग पनि गर्नुभएको रहेछ काङ्ग्रेसको एक समूहले अर्थ मन्त्रालय काङ्ग्रेसले नै लिनुपर्छ भन्दा रहेछन् मन्त्रालय बाँडफाँडमा कुरा नमिलेको अवस्था थियो यो कुरा शीर्षस्थ नेताहरू बसेर टुङ्गो लगाउनुपर्छ भनेर महासचिव माधव कुमार नेपाल प्रधानमन्त्री गिरिजाप्रसाद कोइरेला र काङ्ग्रेसका सभापति कृष्ण प्रसाद भट्टराईको जिम्मामा आएको थियो त्यसबेला केपी ओली झापाबाट आइपुग्नुभयो उहाँले अर्थ छोड्नै हुन्न भने अडान लिनुभयो कैयौँपटक काङ्ग्रेसका नेताहरूसँग कुरा भयो तैपनि टुङ्गो लागेको थिएन चुनावी सरकारको गठनको अन्तिम टुङ्गो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लगाएको थियो त्यस बैठकमा गिरिजाप्रसाद कोइरेला कृष्ण भट्टराई माधव कुमार नेपाल केपी ओली र मथियौ त्यहाँ पनि तिनै कुराहरू लम्बिरहेका थिए महासचिवले हामीलाई बाहिर बोलाएर अर्थ मन्त्रालय छोडौँ भन्नुभयो मैले हुन्छ भने केपी ओलीले एकपटक फेरि हेरौँ न भन्नुभयो हामी त्यसै कुरामा सहमत भई अन्तिम कुराकानीका लागि बस्यौँ कुरा हुँदै गर्दा भट्टराईले एउटा कागजमा केही लेखेर गिरिजा बाबुलाई देखाउनु उहाँले हुन्छ भने सङ्केतका साथ त्यही कागज हाम्रो महासचिवलाई देखाउनु महासचिव कमरेडले पनि हुन्छ भन्ने किसिमले टाउको हल्लाउनु हामीमा यी तीन नेताले एकअर्कालाई के देखाएका होलान् भन्ने उत्सुकता जागेको थियो वास्तवमा भट्टराईले अर्थ एमालेको र संचार मन्त्रालय काङ्ग्रेसको भनेर लेख्नु भएको रहेछ यसरी अर्थ मन्त्रालय एमाले पर्ने टुङ्गो लागेको थियो बालुवाटारको बैठकबाट हामी सोझै पार्टी अध्यक्ष मनमोहन अधिकारीको महाराजग निवासमा गयौँ त्यहाँ पार्टीको स्थायी कमिटिको बैठक बस्यो अर्थ हाम्रो पार्टीले लिने भएपछि अर्थमन्त्रीका रूपमा पार्टी टिमको नेतृत्व गर्दै म सरकारमा जाने कुरा भए दुई पुस तेह्र गते मैले अर्थ मन्त्रालयमा मन्त्रीका रूपमा दोस्रो पटक पदभार ग्रहण गरे। यो पुसमा गठन भएको चुनावी सरकार थियो आउने वर्ष वैशाख जेठमा निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले यस्तो सरकारको कार्य प्रकृति सीमित हुने नै भयो यस्तो सरकारले नयाँ बजेट ल्याउने कुरै थिएन र भएकै बजेट कार्यान्वयन गर्नुपर्ने भयो पाँच छ महिनाभित्र निर्वाचन सम्पन्न गराउनुपर्ने दायित्वको सरकारले सामान्य दैनिक प्रशासन चलाइ चुनाव सम्पन्न गराउनुपर्ने थियो यसकारण मैले मूलत दुई काममा ध्यान केन्द्रित गरे पहिलो राजस्व चुहावटलाई नियन्त्रण गर्ने र दोस्रो विकासका कार्यक्रममा तीव्रता दिने राजस्व चुहावट रोक्नेतर्फ सतर्कताका साथ काम गरेको परिणामस्वरूप बढी राजस्व उठ्यो मेहनतको फल भनौँ जब मैले अर्थमन्त्रीको पदभार सम्हाल्छु तब राजस्व बढेकै हुन्छ म तीन पटक अर्थमन्त्री हुँदा तिनै पटक राजस्व बढी उठेको छ अघिल्लो सरकारको पाँच महिनाको अवधिमा दस प्रतिशतले बढेको राजस्व म अर्थ बसेको तिन महिनामा पन्ध्र प्रतिशतले बढेको थियो चैत म शान्तसम्म आइपुग्दा राजस्व सत्र दशमलव पाँच प्रतिशतले बढ्न पुग्यो म साधारण खर्च कम गर्दै विकासका कार्यक्रममा तीव्रता दिने अभियानमा लागेको थिएँ फलस्वरूप त्यस आर्थिक वर्षको अघिल्लो साढे महिनामा साधारण खर्च सोह्र दशमलव दरले बढेकोमा पछिल्लो पुस अठारदेखि चैत्र उन्नाइस गतिसम्मको तिन महिनामा बाह्र दशमलव सीमित रह्यो यस्तै अघिल्लो अवधिमा विकास खर्च आठ दशमलव नौ प्रतिशतले घटेकोमा पछिल्लो अवधिमा यो क्रम रोकिएर थप आठ दशमलव तीन प्रतिशतले बढेको थियो यसरी साधारण खर्च घटाउन र विकास खर्च बढाउन सफल भएको थिएँ अघिल्लो सरकारले नेपाल चिया विकास निगम अन्तर्गत पूर्वाञ्चलमा रहेका सातवटा चियाबगान दक्षिण भारतका पालास्वामी नाम गरेका एकजना भारतीय नागरिकलाई पचास वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो जसका बारेमा म पछि चर्चा गर्नेछु त्यति चिया विकास निगमका कर्मचारीहरूलाई तलब खुवाउन समस्या थियो त्यहाँका कर्मचारीलाई तलबका लागि पचास लाख रुपियाँ दिनु भन्ने प्रस्ताव मन्त्री पारित गराई कर्मचारीहरूलाई तलब निकासा गरेको थिए त्यो रकमबाट कर्मचारीहरूले तलब पाए दोस्रो पटक पनि तलब दिनुपर्ने भयो मजदुरहरूले तलब पाउनुपर्ने सरको आवाज उठाउँदै आएका थिए दुई महिनापछि चुनाव हुँदै थियो मैले कर्मचारीहरूको तलब कुनै पनि हालतमा रोक्नु हुँदैन भन्ने सोच बनाएँ र दोस्रो पटक कर्मचारीलाई तलब खुवाउन रकम स्वीकृतिका लागि मन्त्री परिषदमा प्रस्ताव राखेँ शिक्षा मन्त्री के बी यसको विरोध गर्दै अर्थमन्त्रीजी तपाईँ निजीकरण पनि गर्न नदिने यसरी घरिघरि सरकारको राजस्व खर्च गरेर कर्मचारीलाई तलब दिन पाउनुहुन्न भन्नुभयो मैले नेपाल चिया विकास निगमको नयाँ व्यवस्थापन गर्न अर्थ मन्त्रालयबाट भइरहेका कामबारे सविस्तार बताएँ तर शिक्षा मन्त्री मानिरहनु भएको थिएन हाम्रो छलफल चलिरहेको थियो प्रधानमन्त्रीले हस्तक्षेप गरी अर्थमन्त्रीको प्रस्ताव ठिक छ शिक्षा मन्त्रीजीलाई तपाईँ चुप लाग्नुहोस् भन्नुभयो र मेरो प्रस्ताव पारित भयो गिरिजाप्रसाद कोइलासँग मैले काम गर्दा के अनुभव गरेको छु भने उहाँलाई यो मानिसले राम्रो काम गरिरहेको छ भन्ने लाग्नुपर्छ उहाँले डह्रो समर्थन गर्नुहुन्छ फरक पार्टीको भए पनि गिरिजाबाबुसँग काम गर्न सजिलो लाग्यो त्यति मैले विकासका कार्यमा जोड दिएको थिएँ स्थानीय विकास मन्त्री अमृत कुमार बोहराले पहिले पहिलेदेखि रोकिएर रहेको वृद्ध भत्ताको रकम निकासा दिनुभयो त्यस अवधिमा कुनै मन्त्रालयले विकासका कार्यमा अर्थ मन्त्रालय रकम दिएन भनेर गुनासो गरेको मैले पाइनँ म विकाससँग सम्बन्धित मन्त्रीहरूलाई सधैँ विकासका काममा बढी ध्यान दिनुस् भन्थे महासचिव माधव कुमार नेपाल र प्रधानमन्त्रीसँग पनि विकासका काममा मन्त्रीहरूलाई ध्यान दिन निर्देशन दिनुस् भनेर आग्रह गरेको थिएँ त्यसै अनुरूप उहाँहरूले निर्देशन पनि दिनुभएको थियो त्यसैले पाँच महिनामा विकासका निकै कामहरू भए हामीभन्दा अघिको सरकारले बजेटमा निर्वाचनका लागि विनियोजन गरिएको रकम राष्ट्र बैङ्कबाट ऋण लिएर बिहोर्ने सोच बनाएको थियो माओवादी समस्या र शान्ति सुरक्षा कायम गराउन सुरक्षा खर्च बढेकाले सेना प्रहरी समेतको सबै खर्च जोड्दा चुनावी खर्च सवा दुई अर्ब रुपियाँ भएको थियो मैले यो सबै खर्च राजस्व उठाएरै पूरा गरेँ र राष्ट्र बैङ्कबाट ऋण लिनै परेन अर्थ मन्त्रालय राम्ररी का कारण गिरिजाप्रसाद कोइरेला मसँग सन्तुष्ट हुनुहुन्थ्यो चुनावपछि सरकारको विदायमा प्रधानमन्त्री गिरिजाप्रसाद कोरेलाले एउटा रात्रि भोज दिनुभएको थियो त्यसमा काङ्ग्रेस र एमालेका मन्त्रीहरू महासचिव माधव कुमार नेपाल कृष्णप्रसाद भट्टराई लगायत हुनुहुन्थ्यो एमालेका मन्त्रीहरूले राम्रोसँग काम गर्नुभयो भने प्रधानमन्त्रीले महासचिव माधव कुमार नेपाललाई भन्नुभयो प्रधानमन्त्रीले अर्थमन्त्रीको पर्फर्मेन्स असाध्यै राम्रो रह्यो भरतपोन हाम्रो पार्टीमा हुने भने हामीले अर्को अर्थमन्त्री खोज्नुपर्ने थिएन भन्नुभयो किसुनजीले त्यस्तो हो र भन्दा गिरिजाप्रसाद कोरेलाले साँच्चै त्यही हो भनेर जवाफ दिनुभयो यो सम्वाद आफैले सुन्दा राम्रो काम गरेछु भनी सन्तोष लाग्यो मैले माथि नै उल्लेख गरेको छु अघिल्लो सरकारले नेपाल चिया विकास निगमको कारखानासहित सातैवटा बुगान भारतीय नागरिक पालास्वामीलाई दिने निर्णय गरेको थियो त्यति बेलासम्म पालास्वामीले चिया विकास निगम लिइसकेका थिएनन् त्यस अनुरूपको सम्झौता सम्पन्न भए किस्ता रकम बुझाइ नामसारी गर्न मात्र बाँकी थियो सम्झौतामा तोकिएको समयमा किस्ता रकम नबुझाइ पालास्वामीले पटक पटक म्याद थपिरहेका थिए यो अन्तिम पटकको म्याद भनिदिएको रहेछ त्यसबेला रकम नबुझाएमा उनले चिया विकास निगम पाउन नसक्ने प्रावधान पनि थियो यो किनबीचको बोल कबोलको विषयमा मुद्दा परेकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्कलै मिसिल खिचेर हेरिरहेको थियो अर्थ मन्त्रालयमा मिसिलको फोटोकपी मात्र थियो यो स्थिति देखेपछि मैले फाइल सचिवलाई फर्काइन आफ्नै टेबलको घरमा राखेँ किस्ता तिर्नुपर्ने समय आउन सायद त्यस्तै दस पन्ध्र दिन बाँकी थियो होला मलाई यो सम्झौता हुन दिन्न र रद्द गर्नुपर्छ भन्ने लाग्यो किन रद्द गर्ने भन्ने विषयमा मैले दुईवटा जहाज तर्क देखेँ एक त चिया बगान भारतीय सीमासँग जोडिएका छन् उता विशाल भारत छ यता सानो नेपाल छ भारतले सधैँ अर्घेनै गर्दै सीमा मिच्दै आएको छ भन्ने हामीलाई परिरहेको छ यस्तो अवस्थामा नेपालका चियाबगान भारतीय नागरिकलाई दिने हो भने त दुवैतिर भारत जस्तो हुने भयो यो त राम्रो कुरा होइन दोस्रो चिया विकास निगमलाई सरकारले नै चलाउनुपर्छ भन्नेमा मेरो जोड होइन तर यी सातवटै बगान एउटा करोडपतिलाई दिएर उसलाई धनमाथि धन थोपर्नु सामाजिक न्यायका दृष्टिले पनि राम्रो होइन भन्ने लाग्यो आखिर नेपालमा पनि चिया उद्यमीहरू छन् बैङ्कबाटै ऋण लिएर बगान लियो यी सातवटा चिया बगान सातजना नेपाली चिया उद्यमीलाई दिने भने चिया उद्योग पनि राम्ररी चल्थे सातजना नेपाली करोडपति पनि हुन सक्थे वास्तवमा एउटै व्यक्तिले धनी बनाउनुभन्दा त धेरै व्यक्तिलाई धनी बनाउने कुरा पो राम्रो हो भन्ने लाग्यो चिया विकासको प्रचुर सम्भावना देखेर निजी क्षेत्रका उद्यमीहरू यसतर्फ लगानी गर्न अग्रसर भइरहेका थिए यही सोचेर मैले यो सम्झौता रद्द गर्छु भन्ने अठोट गरेँ यो कुरा मैले मेरा सहयोगीहरूलाई भनेन यतिसम्म कि आर्थिक सल्लाहकार डाक्टर गोविन्दबहादुर थापालाई पनि भनेन साथै मैले यो कुरा पार्टीलाई पनि जानकारी गराइन कुरा चुहिन्छ र दबाब खेप्नुपर्छ भन्ने सोचेर मैले कसैलाई पनि थाहा दिइनँ निर्धारित दिन आयो कतै त्यो मानिस आइपुगि पो हो कि भन्ने पनि लाग्यो घडी हेरेर बसेँ पाँच पनि बज्यो मैले टेबलको घरबाट फाइल निकालेर निज पालास्वामीले अनुसार निर्धारित समयमा किस्ता रकम नबुझाएको हुनाले यो सम्झौता रद्द गरिएको छ भन्ने लेखेर सही गरी मितिहाले अनि निजी सचिवलाई बोलाएर त्यो फाइल अर्थसचिव कहाँ पठाइदिन भने बडो रमाइलो भयो म मन्त्रालयमै छु फाइलमा सहीको मसी राम्ररी सुक्न पाएको छैन भारतीय राजदूत के राजनको फोन आयो उनले भने भरत मोहनजी तपाईँ त हाम्रो असल मित्र हुनुहुन्छ तपाईँले पालास्वामीको फाइल रद्द गरिदिनु भएछ मलाई एक वचन भएको भए भारतीय राजदूतावासले केही गर्थ्यो नि तपाईँले यस्तो के काम गर्नुभएको मैले भने अहो तपाईँ भारतीय राजदूतावादको पनि यसमा रुचि छ भन्ने मलाई थाहै भएन तपाईँले पहिल्यै भनेको भए त विचार गर्नुहुन्थ्यो नि अब मेरो हातबाट सही भएर फाइल गइसक्यो म केही गर्न सक्दिनँ मेरो यो बनावटी जवाफले उनको चित्त बुझ्यो वा बुझेन मैले थाहा पाउन सकिनँ तर उनी नाजावाफ भएर केही नभरी फोन राखेँ मेरो यो कामले इलाममा राम्रै प्रभाव पारेछ हाम्रै पार्टीको केन्द्रीय कमिटी सदस्य दुई सालको निर्वाचनमा इलामबाट हाम्रा उम्मेद्वार रहनुभएका सुभाष नेम्बाङ हुनुहुन्थ्यो हामीले चुनावमा एमालेको यो राष्ट्रिय हितको काम निकै प्रचार गऱ्यौँ यो अध्याय त्यत्तिकैमा सकिएन नेपाल आएर पालास्वामीले प्रधानमन्त्री गिरिजाप्रसाद कोरेलालाई भेटे प्रधानमन्त्रीले मलाई फोन गरेर पालास्वामीलाई भेट दिनुहोस् भन्नुभयो मैले हुन्छ नभेट्ने भनेकै छैन भने, भने। पालास्वामी आए मलाई दबाब दिने शैलीमा उनले तपाईँ अहिले नै यो सम्झौता सच्याउनुहोस् म सर्वोच्च अदालत गएर मुद्दा जित्छु भने सायद उनले प्रधानमन्त्रीको वचन पाएर त्यसरी बोल्न सकेका होलान् भन्ने लाग्यो मैले भने तपाईँ सर्वोच्च अदालत जानुभयो भने त मलाई गुण लगाउनुहुन्छ मेरा विरुद्ध सर्वोच्चमा मुद्दा दिएर जिते मलाई त्यो फाइदै हुन्छ अख्तियारमा मुद्दा छ सर्वोच्चको फैसलाबाट तपाईँले जिते त अख्तियारको कुनै पीर नहुने भयो यसरी नेपाल चिया विकास निगमको यो सम्झौता रद्द गरेपछि मेरो सोच अनुरूप निजीकरण गर्ने एउटा टिम बनाई पूर्वाञ्चलका निजी उद्यमीहरूसँग सम्पर्क गर्न पठाएँ सातवटा बगान अलग अलग जना चिया उद्यमीहरूलाई दिने सोच अनुरूप मैले प्रस्ताव आह्वान गरेको थिएँ चुनावी सरकारको आयु सकियो र म अर्थमन्त्रीबाट विदा भएँ म हटेको एक महिनापछि नेपाली काङ्ग्रेसको सरकारले चिया विकास निगम नेपालका एकजना उद्योगपति सुभाष संघाईलाई बेच्यो सातजना नेपालीलाई धनी बनाउने मेरो सपना अधुरै रह्यो नेपालमा चिया विकासको प्रचुर सम्भावना रहेको र त्यसमा निजी उद्यमीहरू पनि आकर्षित भइरहेको अवस्था थियो विशेषज्ञहरूको एक अध्ययन अनुसार नेपालको आफ्नो प्राकृतिक क्षमताअनुसार चियाको उत्पादन गर्न सकेमा दस बाह्र वर्षपछि वार्षिक दस अर्ब अमेरिकी डलर बराबरको चिया निकासी हुने सम्भावना रहेको देखाएको छ चिया नेपालको निर्यात हुन सक्ने वस्तु तर यस क्षेत्रमा लगानी गर्न अग्रसर भएका निजी क्षेत्रका उद्यमीहरूले बैङ्किङ क्षेत्रबाट आवश्यक मात्रामा वित्तीय सहयोग पाउन सकेका थिएनन् त्यसबेला चिया विकासका लागि नेपाल राष्ट्र बैङ्कले कृषि विकास बैङ्कलाई पुनः कर्जा दिने व्यवस्था गरेको थियो कृषि विकास चिया खेती गर्ने किसानलाई कर्जा त दिँदो रहेछ तर यसको ब्याजदर महँगो भएकाले चिया खेती गर्ने कृषकलाई पोसाउँदो रहेनछ चिया खेती गर्दा त्यसबाट प्रतिफल आउन छ सात वर्ष लाग्छ यस अवधिको बैङ्कको सावा ब्याजको हिसाब गर्दा किसानलाई मर्का पर्ने हुनाले किसानहरू चिया खेती गर्न निरुत्साहित भएका रहेछन् अर्कातर्फ साना किसानले चिया लगाउँदा त्यस जग्गामा उब्जनी हुने अन्न छ सात वर्षको लागि उत्पादन हुन नसक्ने भयो त्यस अवधिमा परम्परागत कृषिमा आश्रित किसानले कसरी जीवन निर्वाह गर्ने यी कारणले आफ्नै स्रोत साधन भएका ध्वनी किसानहरूले मात्र चिया खेती गरिरहेका रहेछन् चियाबाट आय आर्जन सुरु नहुने अवधिसम्म उनीहरूको जीवन धान्न सरकारले कुनै योजना बनाउनु पर्यो यसतर्फ सरकारले कुनै ध्यान दिएको थिएन नेपालको पूर्वाञ्चल क्षेत्रमा दार्जीलिङमा उत्पादन हुने चियाभन्दा बढी गुणस्तरको चिया उत्पादन हुन सक्थ्यो हु। दार्जीलिङ क्षेत्रमा लगाइएका चियाका बोट एक वर्ष पुराना भएकाले ती बोटबाट उत्पादन हुने चिया कम गुणस्तरको हुन्थ्यो नेपाल चिया उत्पादक राष्ट्र भएर पनि चिया आयात गर्नुपर्ने अवस्था थियो विश्वका चिया उत्पादक मुलुकहरूको सूचीमा नेपाल थिएन यस्तो अवस्थालाई विचार गरी मैले कृषि विकास ब्याङ्कका महाप्रबन्धकलाई बोलाएर कुरा गरेँ निजी क्षेत्रमा दिइने कर्जाको ब्याजदर महँगो भएकोले यसलाई घटाउनुपर्ने कुरा गरेँ मैले कुरा गरेपछि कृषि विकास ब्याङ्कले चियामा दिने ऋणको ब्याजदर घटाएको थियो यसले गर्दा गर त्यसपछिका वर्षहरूमा चिया खेती मात्रामा बढ्न थालेको थियो तर जुन रूपमा चिया क्षेत्रको विकास हुनुपर्ने त्यो हुन सकेको थिएन परम्परागत लगानी शैली भएका बैङ्कहरूले त्यो परम्पराको घेराबाट बाहिर आए खेतीमा आवश्यकता अनुसार लगानी बढाउन के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ साना किसानलाई चिया खेतीमा कसरी आकर्षित गर्न सकिन्छ र नेपालको चियाखेती के कसरी विकास गर्ने यसका लागि एग्रेसिभ योजना बनाउनका लागि नेपाल राष्ट्र बैङ्कका वरिष्ठ अधिकृत गणेश श्रेष्ठको संयोजकत्वमा बैङ्कहरू र निजी क्षेत्रको समेत प्रतिनिधित्व गराई एक अध्ययन कार्यदल बनाएको थिए त्यो कार्यदलले विश्वको सबैभन्दा बढी चिया निर्यात गर्ने मोरिस लगायतका मुलुकहरूको चिया उत्पादनको अवलोकन गरी व्यापक छलफल पश्चात राय सुझावसहित आफ्नो प्रतिवेदन पेश गरेको थियो म अर्थमन्त्री हुँदा बनाएको कार्यदलले दिएको प्रतिवेदनलाई त्यसपछिको सरकारले वास्तै गरेन यो चुनावी सरकार अल्पमतको थियो साढे पाँच महिनाको अवधिमा राम्रो काम गरे जस्तो लाग्छ पार्टीभित्र र बाहिर पनि सबैले राम्रै भने यस बगत एउटा नमिठो घटना भएको छ एकदिन मलाई प्रधानमन्त्री कार्यालयबाट बोलावट भयो प्रधानमन्त्री म र अर्थ सचिव राम विनोद भट्टराई थियौँ यसभन्दा अघि प्रधानमन्त्रीको निर्देशन हो वा सल्लाहले हो अर्थसचिवले दात्री संस्थाहरूसँग कुरा गर्नुभएको रहेछ कुरा धेरै अघि बढेको रहेछ मलाई त्यहाँ जानकारी दिन वा सहमति लिन बोलाइएको रहेछ अर्थसचिवले ब्रिफिङ सुरु गरे मैले भइसकेका कुराहरूको सिलसिला जोड्दै उनले आगामी दिनमा गर्ने कामको प्रस्ताव गर्न थाले मलाई साह्रै नराम्रो लाग्यो मैले अर्थसचिवलाई बीचमा रोकेर भने यो सबै कुरा मलाई जानकारी नदिई किन गर्नुभएको यसमा मेरो आपत्ति छ प्रधानमन्त्री केही बोल्नु भएन अर्थ सचिव पनि बोलेनन् मैले थपेँ सरकारमा सहभागी पार्टीहरू र जनताले बुझेको कुरा यही हो अर्थ मन्त्रालयमा भएको कामको जिम्मा मैले लिनुपर्छ मलाई नागेर तपाईले प्रधानमन्त्रीलाई पनि भन्न पाउनुहुन्न निर्देशन लिन पनि पाउनुहुन्न अर्थ मन्त्रालय सम्बन्धी निर्देशन गर्नुपर्दा प्रधानमन्त्रीले मलाई दिने हो सोझै दिने होइन मैले यति के भनेको थिएँ अर्थ कालो निलो मुख लगाए प्रधानमन्त्रीले केही बोल्नु बैठक यतिकैमा टुङ्गियो नेकपा एमालेको नौ महिना कालमा यिनै रामविनोद भट्टराई अर्थ मन्त्रालयमा कायम मुकायम अर्थ सचिव थिए पार्टीले नया अर्थ सचिव ल्याउने प्रस्ताव ल्यायो यो कुरा बाहिर पनि हल्ला भएछ राम विनोदले मौका आए मलाई मौ अर्थ मन्त्रालयमा कायम राखिदिनुहोस् म मन्त्रीजीको निर्देशनमा काम गर्छु भने मैले हुन्छ तपाईँ राम्रो काम गर्नुहोस् तपाईँलाई सचिवमा बढुवा गर्ने प्रस्ताव पनि लगाउँला भने मन्त्री परिषदमा कुरा गर्दा मैले सचिव नफेर्ने अडान लिएँ प्रधानमन्त्री मनमोहन अधिकारीले अर्थमन्त्रीको यस्तो इच्छा छ भने नफेर्ने भन्नुभयो यसरी उनी अर्थ सचिव कायम रहेर राम्रो काम पनि गरे उनी सचिवले मसँग यस्तो व्यवहार गरे म निर्माण तथा यातायात मन्त्री हुँदा एकजना कार्की सचिव थिए मैले विराटनगरमा वकालत गर्दा उनी जिल्ला न्यायाधीश थिए थी। पुरानो चिन्जान भएकाले राम्रै सहयोग गर्लान भन्ने लागेको थियो तर मैले उनको राम्रो काम देखिन उनलाई बिदा गरेर नयाँ सचिव ल्याए चुनावी सरकारको बखत मैले के अनुभव गरेँ भने संयुक्त सरकारमा सचिवहरू मन्त्रीको निर्देशनमा कमै चल्दोरहेछन् राजनीतिक नेतृत्व कमजोर हुँदा यसले कर्मचारी तन्त्रमा असर पार्दो रहेछ कर्मचारी तन्त्रलाई उसको पद्धतिअनुसार चल्न दिनुपर्छ अनावश्यक हस्तक्षेप गर्नुहुँदैन साथै मन्त्रीको राजनैतिक नेतृत्वलाई कर्मचारीले हुबहुपालन गर्नुपर्छ मन्त्रीलाई उछिनेर काम गर्नुहुँदैन मन्त्रालय मन्त्रीकै नेतृत्वमा चल्नुपर्छ मन्त्री पनि यस कुरामा चनाको हुनुपर्छ प्रधानमन्त्रीले पनि तिथि बिगार्ने काम गर्नुहुँदैन प्रधानमन्त्रीलाई आवश्यक लागेको निर्देशन मन्त्रीलाई दिने हो मन्त्रीलाई नागेर जानुहुँदैन